रेडियो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइन भएको अपराजेको सरकारमा पार्टीको भूमिका कमजोर भएको भन्दै नेकपा एमालेका नेताहरूले सरकारको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् संविधान निर्माणमा पहल लिन नसकेको ना नागरिकका आवश्यकता पूरा गर्न नसकेको छब्बीस सभासदको मनोनयन तथा विभिन्न निकायको पदपूर्ति नगरेको भन्दै एमाले नेताहरूले सरकारको विकल्प खोज्नुपर्ने सुझाव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् एमालेका तर्फबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्री तथा कंग्रेसका मन्त्रीहरूले असहयोग गरेका का कारण काम गर्न नसकेको बताएपछि एमाले भित्र सरकारको विकल्पमा छलफल शुरू भएको छ आज एमाले मन्त्रीहरूले अध्यक्ष ओलीलाई प्रधानमन्त्री तथा कंग्रेसका मन्त्रीहरूको कार्यशैली बदल्न दबाव दिनुपर्ने सरकारको विकल्प खोज्नुपर्ने सुझाव नेता रामनाथ ढकालले गठबन्धनमा बसेर काम गर्न सक्ने अवस्था नभएकाले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भयो सात आठ महिनासम्म सरकारले नागरिकको चाहना अनुसार संविधान लेखनको काममा प्रभावकारी भूमिका खेल्न नसकेको ना र नागरिकलाई दिनुपर्ने आधारभूत सेवा समय दिन नसकेकाले विकल्प खोज्नुपर्ने अवस्था आएको बताउनु भयो आउँदो सत्ताइस गतिदेखि बस्ने केन्द्रीय कमिटि बैठकमा सरकारको कामको समीक्षा गर्ने र बैठकका आधारमा निर्णय लिने जनाएको छ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 यस्तै भट्टराई पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटि गठन गर्ने काम नरोकेपछि प्रचण्डले त्यसका विषयमा पनि छलफललाई केन्द्रित बनाउनु भएको छ हिजो मात्रै पार्टी नेता भट्टराई र नानकाजी शेर्षसँग छलफल गर्नुभएका प्रचण्डले आज पनि उहाँहरूसँग छलफल गर्नु भएको छ प्रचण्ड निवास लाजिमपाटमा प्रचण्डले भट्टराई र शेर्षोसँग पार्टीभित्र विचारको बहसलाई कसरी अगाडि बढ़ाउने भन्ने विषयमा अनौपचारिक छलफल गर्दै हुनुहुन्छ हिजोको छलफलमा प्रचण्डले आफू पार्टी रूपान्तरणका लागि तयार रहेको बताएपछि आज पनि छलफल जारी भएको हो नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ सडचालिस वर्षीय उनी दिल्लीस्थित एपोलो अस्पतालमा डीप न्यमोनियाको उपचार गराइरहेका थिए स्वास्थ्य समस्या देखिएपछि कलाकार श्वेता खड्कासँग विवाह लगत्तै उनी उपचारका लागि दिल्ली गएका थिए दुई हजार पैंतालिस सालदेखि नै चलचित्र क्षेत्रमा थिए उनकै लगानीमा बनेको कोहिनूर शुक्रबारदेखि प्रदर्शनमा आएको छ असार तेइस गते श्वेतासँग विवाह गरेका श्रोष्ठ सत्ताइस गते उपचारका लागि दिल्ली गएका थिए श्रेष्ठले दुई हजार सडचालिस सालमा भूमरी चलचित्रबाट नायकको रूपमा फिल्मी करियर शुरू गरेका हुन् उनले एक सय भन्दा बढ़ी चलचित्रमा अभिनय गरिसकेका छन् यसैबीच अभिनेता श्रीकृष्ण श्रेष्ठको सरकारी सम्मानका साथ अन्त्येष्ठी गरिने भएको छ शनिबार राति भारतको एपोलो अस्पतालमा निधन भएका श्रेष्ठको पार्थिव शरीर काठमाण्डु ल्याएर सरकारी सम्मानका साथ अन्त्येष्ठी गरिने भएको छ सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री डा मिनेन्द्रिजालले श्रेष्ठलाई सरकारले उचित सम्मान गर्ने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 समिति नबनेसम्म सब नबुझ्ने बताएपछि पोस्टमार्टम हुन नसकेको हो गत बिहीबार काठमाडौँ र धादिङको सीमा भीमडुंगामा प्रहरीको आक्रमणमा चरीको मृत्यु भएको थियो चरीको शव महाराजगंज स्थित शिक्षण अस्पतालमा राखिएको छ धादिङका सभासदहरू राजेन्द्र पाण्डे गुरू बुर्लाकोटी लगायतले हत्या छानबिन गर्न समिति बन्नुपर्ने घटनामा संलग्न प्रहरीलाई कार कार्यवाही गर्नुपर्ने माग राख्दै आउनु भएको छ सरकारले सदन संसदमा घटनाबारे जानकारी गराए पनि पाण्डे बुर्लाकोटी लगायतले चित्तबुद्धो जवाब नआएकाले पुनः संसदमा कुरा उठाउने तयारी गरेका छनृ विश्व स्वास्थ्य संगठनले घातक इबोला भाइरस नियन्त्रण भन्दा बाहिर गइसकेकाले सतर्कता अपनाउन आग्रह गरेको छ संगठनले इबोला भाइरसको महामारी रोक्न अन्तर्राष्ट्रिय सहयोगको पनि अपील गरेको छ प्रकोप फैलनबाट रोक्न यातायातमा समेत प्रतिबन्ध लगाउन सकिने र त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रयास गर्नुपर्ने संगठनको भनाइ छ संगठनका अनुसार पश्चिमी अफ्रिकी देशबाट इबोला अरू देशमा पनि फैलिसकेको छ संगठनका निर्देशक डाक्टर मार्गेट चानले इबोला भाइरस नियन्त्रण भन्दा बाहिर गइसकेकाले अवस्था झन बनेको भन्दै सचेत हुन आग्रह गर्नुभएको छ पहिलोपटक गएको मार्चमा गिनीमा देखिएको यो भाइरस अहिले लाइब्रेरिया सियारिलोन लाइबेरिया नाइजेरिया लगायत देशमा प्रकोपका रूपमा फैलिएको छ यो भाइरसका कारण एक हजार भन्दा धेरैको ज्यान गइसकेको संगठनले जनाएको छ संगठनले इबोलालाई विश्वव्यापी स्वास्थ्य संकटको रूपमा घोषणा गरिसकेको छ र बेल्जियमका डिफेण्डर थोमस भोरलाइनले स्पेनिस क्लब बार्सिलोनामा आबद्ध बार्सिलोनाले भेयरमायनलाई पाँच वर्षका लागि आफ्नो क्लबमा भित्राउने निर्णय गरेको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ सन् दुई हजार नौमा वर्षका लागि एक करोड़ अमेरिकी डलरमा आर्सनलमा आबद्ध भएका भेर्माइलेनलाई बार्सिलोनाले एक करोड़ पचास लाख डलरमा भित्र जनाएको छ उनले आर्सनलमा रहँदा एक सय खेलमा सहभागिता जनाएका थिए आर्सनलका लागि प्रिमियर लीगका एक सय दस खेल खेले तेरह गोल करे अट्ठाईस वर्षीय भेड़ मैलेन ने बेलजिम को राष्ट्रीय टीम काीस खेल जिताई सकता अपराह चार बजे सकोल शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानों कर्मचार्य पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन पांच त्रिसठी नब्बे रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लबर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन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 र्ग र चेक मेसिन, मेसिन द्वार एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छपन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच नेक्स्ट एजुकेसन कन्सल्टेन्सी राम्रो नतिजा ल्याउने तपाईँको सपना पार्छ एजुकेसन सोख नारायणगढन